नमस्कार हार्दिक स्वागत अभिवादन कार्यक्रम का समाज का विविध गतिविधि कार्यक्रम ओजे का खबर को आज हम चार सौ अंठाव श्रृंखला में आज हम प्रस्तुत करने सुरु गरेको चौध वर्षसम्म न मोटरबाट बन्यो न भवन त्यो रिपोर्टपछि सुन्न सक्नुहुनेछ पश्चिम नेपालमा लोप बैसकेको सुनिमाया भाका सम्बन्धी चर्चा र गीत सङ्गीत र खोज संगालो सङ्गालो जीवनको गोरेटोमा नेपालमै पहिलो दलित महिला चिडियो सीता परिवारको सङ्घर्ष र सफलताको कथा त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम अलपत्र विकास निर्माण संबंधी खबर पांच किलोमीटर ला सड़क खंड लगे करीब डेढ़ दशक निर्माण संपन्न होना सकना उपभोक्ता सरकार सहित हालसम झंडे सवा करोड़ खर्च भैस अम्म लगानी बालुआ में पानी खनाई सरह सड़क को ट्रैक खोलिए निर्माण कार्य अलपत्र अवस्थम रेसुंगा नगर पिता चार अर्खाले स्थित फोरपाटा डांडा खरका मोटर बाटो अलपत्र पड़े उठी साल माबिक अर्खले गावि बाट नब्बे हजार विनोजन करी उत मोटर बाटो खंड शुरू करी कांग्रेस का नेता हिलदोज पंथी माओवादी नेता ठाकुर प्रसाद पांडे को पहल में उक्त सड़क निर्माण योजना दोसरो वर्ष तो किताबमा पारिएको थियो त्यस लगतै साबिक जिल्ला विकास समिति मार्फत एक करोड खर्चिएर सडक निर्माणको काम सुरु भएको थियो उपभोक्ताहरूले पटक पटक गरी दस लाख रुपियाँ सङ्कलन गरी मोटर बाटोमा खर्च गरे तर झन्डै सवा करोड खर्चिँदा पनि बालुवामा पानी खनाए जस्तो भएको छ पूर्ववर्ती सरकारले उक्त सडक निर्माण योजनालाई रातो किताबबाट हटाएपछि स्थानीय उपभोक्ता थप निराश भएका छन् यो खबर हामीद्वारा प्रेसित रातोपाटी अनलाइनमा पनि झण्डै डेढ दशक अघि बनाउन सुरु गरिएको कृषि संकलन केन्द्रको भवन पनि अलपत्र परेको छ यस सम्बन्धमा स्थानीय आग्रह गरेपछि हामी त्यहाँ पुगेर स्थानीय सरकार वालासँग कुराकानी गरेका थियौँ प्रस्तुत छ उहाँहरूको गुनासो जस्ताको त्यस्तै यो सबै मिलेर यो भवन चाहिँ यति बेला निर्माण गरेको र अहिले आएर के भयो भन्दाखेरि यो समय परिस्थितिअनुसार भवन चाहिँ व्यवस्थित बन्न सकेको छैन यसमा हामीलाई दुःखस्त अनि अब यो, यो, यो, यो के भयो भन्दा मेन कुरो चाहिँ यो बाटोले गर्यो हाम्रो बाटो चाहिँ बाह्रै मास सञ्चालन नहुन्छ अब बर्खामा यो बन्द हुन्छ लगभग सात सात महिना बन्द भइसकेपछि यहाँ तरकारी सञ्चालन गर्ने जुन उद्देश्यले यो निर्माण भएको थियो त्यो उद्देश्यअनुसार यो काम गर्न सकिएको अब यो बाटो चाहिँ चुनावी माहौल तात्ने बेला मात्र यो बाटोको कुरा उठ्छ चुनाव सिद्धिएपछि चाहिँ यो बाटो अहिलेसम्म अब हाम्रा मान्यहरूले जितेको लगभग पाँच वर्ष हुन यो बाटोमा अहिलेसम्म एक रुपियाँ पनि पैसा परेको बाटो यति महत्त्वको कि यो हाम्रा पश्चिमका क्षेत्रहरू गाउँपालिकाहरू जोड्नको लागि अत्यन्तै छोटो भयो नगरपालिकालाई भन्नु भएन नगरपालिकालाई हामी धेरै पटक आग्रह गरियो हाम्रो ओडाबाट चाहिँ सिफारिस बनाएर निवेदन लिएर जाने मान्छे पनि म यो र यहाँ कार्यकारी प्रमुखज्यूको यहाँ अन्य कार्यक्रममा यहाँ उपस्थिति हुँदा पनि उहाँले पनि धेरै पटक आश्वासन दिनुभएको अब विशेष कारणले के भयो यहाँ रकम चाहिँ विनियोजन हुने अवस्था भएन धेरै समस्याबाट चाहिँ यो माथिबाट कति किलोमिटर तलसम्म यो बाटो जम्मा हाम्रो पाँच साढे किलोमिटर बाटो होलामा खोलिएको यो बाटो त हामीले त्रिसठी चौसठीतिर त्यति बेलादेखि सुरु भएको हो यो सञ्चालनमा छैन यो बाटो पूर्ण रूपमा सञ्चालन नभएसम्म यो भवनको कुनै अर्थै भएन सर किनभने यहाँ त सङ्कलन गरेर गाडीमा चाहिँ तरकारी पठाउने भन्ने उद्देश्यले बाटो खोलियो हाम्रो बोडी तरकारी उत्पादन हुने समय भनेको बर्खा बर्खामा चाहिँ बाटै हुन्नु बन्द हुन्छ अनि सबै किसानले अहिले पनि डोका बोरामा चाहिँ कमगाछमा चाहिँ तरकारी बोकेर लानुपर्ने अवस्था छ तरकारी कृषक कतिको सङ्ख्यामा होला करिब चालिसजना चाहिँ किसानहरू हुनुहुन्छ यहाँ व्यवसायिक किसानहरू सबैका फर्महरू छन् समूह छ तँ मार्फत चाहिँ तरकारी उत्पादन हुन्छ र कलेक्सन गरेर बिक्री गर्ने पनि हामीले यहाँ सुरु गरियो यहाँ हाम्रा ढक काँटाहरू सबै व्यवस्थित छन् हामीले स्थानीयले आफै पैसा जम्मा गरेर ढक सबै किनेर यहाँ व्यवस्थित छन् भित्र छन् हाम्रा सबै तर बाटो नभएर गाडी नचल्ने भएको कारणले गर्दाखेरि अब बर्खामा त्यहाँबाट बिक्री गर्न नपाएर चाहिँ सबैले अहिलेसम्म बोकेर लाने भइरहेछ यो हाम्रो नगरपालिकाले चाहिँ हाट बजार सुरु गरेपछि यहाँबाट चाहिँ तरकारी गाडीमा पठाउने काम पनि भएको लगभग तिन चार महिनासम्म अनि नगरपालिका पनि अहिले चाहिँ हाट बजार बन्द गरौँ हाम्रो गाडीको व्यवस्था पनि भएन बाटो पनि त्यस्तै भएको कारणले यो चाहिँ अलपत्र परेको सर नमस्कार यहाँको शुभनाम चाहिँ यो भवन कति सालबाट सुरु भएको छोटो समयमै बनायो जीविसले अब जीविषाले दिएन वार्डले पनि वार्डबाट हाल्ने माने त्यो पनि दिएन सटक सटक पछि परिपूर्ति गरेको अझै पनि अब पुरा अब गर्न सकिएन अब आफै समस्या भएर अब पुरा गर्न सकिएन गर्न सकियो अलपत्र पर्यो भवन अलपत्र पर्यो अब हम अर्खाले वासी को गुनासो बारे रेसुंगा नगर का मेयर दिल्ली राज भूषाल को ध्यानाकृष्ट कर टीफोन में कुरा गई रहो नमस्कार मेयर साहब म यो रेसुङ्गा नगरपालिका वडा नम्बर चार अर्खालीका बासिन्दाहरूले आग्रह गरेपछि म त्यहाँ पुगेका थिएँ झन्डै चौध वर्षदेखि यही सदरमुकाम तपाईँकै नजिकैको मोटर बाटो अलपत्र छ करोडौँ खर्च गरिसकिया रहेछ तर पनि मोटर ठाउँ ठाउँमा खाडाल होइन पहिरोले बेहाल छ अलपत्र छ र त्यसै गरेर दस बाह्र वर्ष अघि हामी नै उद्घाटन समारोहमा गएका थियौँ त्यो जुन त्यहाँका कृषकहरूको जुन कृषि सङ्कलन केन्द्र जुन भवन बनाइएको थियो साबिकको जिल्ला विकास समितिको सहयोगमा होइन दस लाख खर्च गरेर अलपत्र भैराक तक कार्यकाल अब पांच वर्ष बीतने लगे सकून कृषि संकलन केन्द्र हमें अब काम लियाने संचालन करने खास अब अलग मत जानकारी नगरा आगे अलग अस्प जानकारी कराए पी मैं फिर तैयार वोक्ता कृषक समस्या केही बाटाको समस्या छ केही त्यहाँ पलाट ला वाल लाएर सङ्ग्रह केही सानो दिने कुरा छन् भनेपछि हुन्छ भनेर मैले त्यहाँका चाहिँ कृषकहरूलाई समितिलाई बोलाएको छु तँ मलाई लाग्छ अब पन्ध्र बिस दिन त्यही त म अस्ति त्यहाँबाट फर्केपछि मैले अनलाइन र पत्रिकाको लागि लेख्ने बेला तपाईँको ध्यान आकृष्ट गराएको थिएँ तपाईँको ध्यान गएछ यसका लागि धन्यवाद पन्ध्र बिस दिनपछि त्यहाँ सुधार भयो भन्ने सुन्न पाइयोस् है धन्यवाद अनि त्यो मोटर बाटोको हविगत एकचोटि त्यसलाई के गर्न सकिएला कार्यकालियो सुनिहाल्नुभयो अर्खालीका वासिन्दा तपाईँहरूको माग अब छिट्टै पुरा गर्ने भनेर मेयर दिलीराज भूषालले प्रतिबद्धता जनाउनु भएको छ यदि यो प्रतिबद्धता उहाँले पूरा गर्नुभयो भने हामी त्यहीँ आएर नगरपालिकाको सकारात्मक रिपोर्ट पनि प्रसारण गर्नेछौँ भन्दै अहिले यो रिपोर्ट यही बिटमार्न चाहन्छु अब लागौँ हाम्रो मौलिक कला तर्फ, संस्कृतितर्फ सदिउँदेखि पश्चिम नेपालको ठेट र मौलिक सुनिमाया भाका यति बेला लोप हुँदै गएको छ यसर्थ हामी गुल्मीको हस्तिचौर पुगेर स्थानीय बुढापाकाहरूसँग संकलन गरी आज प्रस्तुत गर्दैछौँ नमस्कार रिया शुभ नाम चाहिँ मेरो मानबहाजुटा कति वर्षको हुनुभयो उन्साठी उन वर्षको उन्साठी वर्षको हुनुभयो नमस्कार यहाँको शुभ नाम जिजु बाजे अरू बुवा गर्दै आएको काम गर्दै गएको अहिलेसम्म मेरो कमनै कुराको मेरो केही सेवा केही राखेन अहिलेको बला भई भा हामीहरूले न अहिले दुई दुई पेन्सिङ भइरहेको नोकरी गर्थे भने दुई पेन्सिल बेला हो. मेरो मेरो के को को नाम नाम नाम छोरा. दुरम पश्चिम नेपालको एकदम मौलिक एकदमै धडकनै एक समयको धडकन मानिन्छ ठुलो सम्पत्ति हो सुनिमाया भाका जो लोभ भएको छ यो सम्पत्तिलाई जगेर्न गर्नका लागि संरक्षण गर्नका लागि हामीले यी बुढापाकाहरूको सहयोग लिएर यो सुनिमाया भाकालाई संरक्षण गर्न खोजिरहेका छौँ र हाम्रो गुल्लीबाट जुन कलाकार साथीहरू हुनुहुन्छ यो सुनिमाया संकलन गरिदिनु पर्यो भनेर मलाई धेरैचोटि रामचन्द्र चन्द वैकुण्ठ महत लगायतका चर्चित कलाकारहरू आग्रह गरेपछि विशेष गरी मैले आजभन्दा आठ दस वर्ष अघि पनि उहाँहरूसँग मैले सुनिमाया भाका रेकर्ड गराएको थिएँ त्यति यो भिडियोको जमाना थिएन युट्युब सहित मेरो कार्यक्रम खबरमा राख्नको लागि म यहाँ गुल्मीको स्मा गाउँपालिका वडा नम्बर दुई र एकको बिचमा पर्ने उजुङ गाउँमा आइरहेको छु यी बुढापाकाउटसँग मैले यो पुरानो सुनिमाया बाका दिना खोजिरहेको छु नमस्कार यहाँको शुभ नाम चाहिँ अवरम्बिका स्मा गाउँपालिका म प्रवासमा चाहिँ कामधन्दा र चाहिँ नागरिक धनिवासी अब प्रवासमै छ दिल्लीको ठाउँमा आज म यसो घुमफेर गर्दै यहाँ चाहिँ आफ्नो चाहिँ इलाकामा र आफ्नो गाउँमै स्मा गाउँपालिकामा आएको हुना नाताले प्रवासी जनसमाज नेपाली जनसमाज भारतमा म पनि एउटा चाहिँ समाजमा काम पनि गर्छु र आज यहीँ प्रेम सुनारजी मेरो दाइबिनी हुनको नाता र यो ठाउँमा म चाहिँ आएको हुँदा नि एउटा उहाँले एउटा कला एउटा व्यक्त तरिकाले या पुराना जमानाका र पुराना कलाकारका हिसाबले पनि मान्दै एउटा चाहिँ कोही गायिकाहरू दुई चार रेकर्डिङहरू गर्न जान्छ उहाँलाई म धन्यवाद दिन चाहन्छु ल अब तपाईँ मादल बजाउनुहोस् र तपाईँले अब गीत निकाल्नुहोस् के अरे तपाईँको शुभनामु मानबहादुर पहिला तपाईँसँग कुन भएको केही वर्ष अघि हा जगतबहादुर जी आज हुनुहुन्न उहाँको ठाउँमा तपाईँको यहाँ बुढापाकाहरू हुनुहुन्छ ल अब तपाईँले सुरु गर्नुहोस् त यो माजल बजाउन त्यही तालले बजाइदिनु होला ल Let's okay. go. होइन उद्युङतिर गइयो ठाडु तर पनि गइयो तपाईँ त यसमा पुग्नु गएन बाह्र कहाँ कहाँ पुग्नु तपाईँको बुझोमा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 ये हो manam do elanira ga e manam e inana o e bar ad chuk ja se telam us kai eda ye manlo ye langa la mara le